यम्ब्रह्मारुेन्द्रमरस्वी स्तव वेदे साङ्ग पदोक्रम पनिसै गायन्त यम स्यानावस्थित मनसा पश्यन्त योगि पश्यन्त नदु सुगणाय तस्मै नम श्रीमत्न चर्चिजु सुकम्बरा मल्लिका मालाकृतकुन्डला प्रवील सन्मुक्तालिशोर्वज्ञान निदानस्तक धरा रुद्राक्षमालाकरा वदेवी वदनाम्बुजे वस तैलोक्य माता चिरम् मुख करोति वाचालम् पङ्गु लभ्यिरि परमानन्द मानवम् नमो भगवत्यात तेजसे यस्म प्रसादा भक्ष्यामण कथाम नारायणम् कथा नमस्कृत नरम्स नरोस्वती व्यासम् मुदि यान्देन् तु सार धवला सुताीणावरद मन्डितकरा या, या, या पद्मासना चुत शङ्कर प्रवृत्ति देवै सदा वन्ता सामा पास्वती पहा, ध्यमस् नारायणाति समर्पयामे अथ दसम अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि राजगृहमा गएर दाहिना कुहिना पतन भयो राजगृहीठ राजेश्वरी देवी उल्का मुखी योगिनी हरेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा वायु आएर अनेक तर मिठा सुगन्ध बहाई तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान लिऊ भनिन् वायुहरूले संसारमा जति जीवातमा छन् तिनको प्राण वायु हुन सकौँ भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि कोलापुरमा गए उदर पतन भयो कोल्हापुर पीठ महालक्षी देवी नन्दा योगिनी शमशानेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा गरुड आएर नाना रत्न एवं फलफूल चढाई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान लिऊ भनिन् गरुडले नागहरू मेरा आहारा हुन् भनी मागे फेरि महापन्थमा गएर बायाँ कुहिनो पतन भयो महापन्थ पीठ प्रचण्ड चण्डी काेवी रेणुका योगिनी विश्वामित्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा अप्सराहरू आएर नाचगानपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् अप्सराहरूले इन्द्रादी देवताहरूलाई मोहित पार्न सकौं भनी मागे ईश्वरीलेनी फेरि एकापुरमा पुगी दाहिनी घुणा भयो एकापुर पीठ देवी शङ्कुपा योगिनी उन्मत्तेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा शिलाहरू आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान लिओ भनिन् शिलाहरूले देवताका अङ्गमा लाग भनी मागे ईश्वरीले तथा भनिन् फेरि ओम कारपुर में गए पति भयो भोकार पीठ मतृका देवी पूर्णोदया योगिनी तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान लऊ भनिन् कल्पिताउन सकु भनी मागे ईश्वरी प्रसन्न भए तथा भनिन् फेरि उज्जयनमा पुग्दा रगतको डल्लो पतन भयो उज्जयिनी पीठ महाकाली देवी लि योिनी र झकेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस मोक्ष भूमिमा हिमालय पर्वत आएर तपस्या गरे ईश्वरी ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् हिमालयले देवता दैत्य मनुष्य सबैलाई मुक्ति दिन सकौँ भनी मागे ईश्वरीले तथा भनिन् फेरि जयन्तीपुरमा पुग्दा कलेजो पतन भयो जयन्तीपुर पीठ जयन्ती देवी खेचरा योगिनी कल्पेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस मक्षुलसी कुश आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याउ भनिन् तुलसी कुशले स्वर्ग मर्त्य पाताल र तिनै लोकको हामीमा तुलसी कुशले स्वर्ग मर्त्य पाताल तिनै लोकले हामीलाई मानून् भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि चरित्र नगरमा पुग्दा दाहि तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान लिऊ भनिन् योगिनीहरूले योग सिद्ध होस् भनी मागे ईश्वरीले तथा भनिन् फेरि छिरिकापुरमा गएर भुणी पतन भयो छिरिकापुर पीठ देवी कलङ्का योगिनी शास्त्र नेत्रेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा मातृगण आएर तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान ल्याऊ भनिन् मातृगणले हामी स्थानका स्वामी हो औ भनी मागे ईश्वरी प्रसन्न भए तथा भनी वरदान दिन.. फेरि हस्तिनापुरमा पुग्दा दाइने पतन भयो हस्तिनापुर चन्देश्वरी देवी कोटाराक्षी योगिनी मुसुखारेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस मोक्ष भूमिमा सुदर्शन चक्र आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान ल्याऊ भनिन् सुदर्शन चक्रले संहारकर्ता हुने मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि उड्डयनमा पुगेपछि शिर पतन भयो उड्डयन पीठ चित्रकला देवी पिङ्गलाक्षी योगिनी योगेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा हनुमानले फलफुल चड़ाई, नाची उफ्री तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान मागो भनिन् हनुमानले रामचन्द्रको सेवक भएर लङ्का पोल्न सकु भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि विश्वमा पुग्दा मृगौला भयो विश्वपीठ झङ्केश्वरी देवी झङकाली योगिनी कुण्डलेश्वर महादेव उत्पन्न भए शिवशक्ति शक्ति स्वरूपले रहे त्यस पुण्यभूमिमा विश्वकर्मा आएर अनेक सुन्दर देवालयहरू बनाई तपस्या गरे ईश्वरी प्रसन्न भए वरदानमाग्यो भनिन् विश्वकर्माले मेरो कृति सत्य चेत्रा द्वापर र कलिचारे युगमा स्थिर रहोस् भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि प्रयागमा पुग्दा फोक्सो भयो प्रयाग सुन्दरी देवी सिंहजङ्घा योगिनी महिदेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस मत्मिमा दस अवतार आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान ल्याऊ भनिन् दस अवतारले सत्य त्रेता द्वापर कलि चारै युगमा दैत्य सम्हार गर्न सकौं भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि मायापुरमा गएपछि फियो पतन भयो मायापुर पीठ मायादेवी चञ्चला योगिनी र तपस्येश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा चौसठी लिङ्ग आएर जप ध्यान आदिद्वारा तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान ल्याऊ भनिन् चतुषष्ठी लिङ्गले हामी स्वयं लिंग भएर रहन पाउँ भनी मागे ईश्वरीले तथा भनिन् फेरि मल्लगिरीमा पुग्दा पीठ मल्लिका देवी को उत्पन्नेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस शुद्ध प्रेत पिच आदि आएर नाच गानद्वारा तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान ल्याउ भनिन् भूत प्रेत र पिचासले सधैँ तिम्रो नगिचमा बस्न पाऊ भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि मलयागिरीमा पुग्दा आसन पतन भयो मलयागिरी पीठ वज्रेश्वरी देवी कोमला योगिनी जागेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे ते सिद्ध भूमिमा सत्य आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान माग भनिन् सत्यले सत्यमा रहनेलाई उद्धार गर्न सकौँ भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि मेरुगिरीमा पुगेपछि सुचिस्थान पतन भयो मेरुगिरी पीठ पूर्णादेवी कपालिङ योगिनी जिम्बा पतेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस सिद्ध भूमिमा सप्तनाग आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान ल्याऊ भनिन् नागहरूले हाम्रो शरीर अगम्य रहोस् भनी मागे ईश्वरीलेनी वरदान दिन, फेरि सेनामा गएर मुकुट पतन भयो सेनापीठ उमा देवी अष्टभक्त्रायोगिनी कामेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा नवग्रह आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् नवग्रहले लाभ हानिको अधिकार पाऊ भनी मागे ईश्वरीले चु भनी वरदान दिइन् फेरि महेन्द्रमा पुग्दा दाहिने पतन भयो महेन्द्र इन्द्राणी देवी उर्गमघिनी योगिनी ताकेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे तेस सिद्ध भूमिमा लक्ष्मी आएर नाना रत्न र द्रव्य चढाई तपस्या गरिन, ईश्वरी प्रसन्न भएर वरदान माग्यो भनिन् लक्ष्मीले कार्ति कृष्ण अमावश्यका दिन सम्पूर्ण लोकले मेरो पूजा गरून् भनी मागिन् ईश्वरीले तथा भनी वरदान दिइन् फेरि हिरणडेपुरमा पुगेर सुत स्तन भयो हिरणडे नवरत्नेश्वरी देवी त्रिपुरेन्द्राद योगिनी नारदेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा सरस्वती आएर अनेक स्तुति र तपस्या गरिन् ईश्वरी प्रसन्न भई वरदानमा आगो भनिन् ईश्वरीले समस्त जीव आत्माको बोलीमा मेरो निवास होस् भनी मागिन् ईश्वरीले तथा भनी वरदान दिइन् फेरि वानरपुरमा पुगेर दायाँ तिग्रा पतन भयो वानरपीठ, कामेश्वरी देवी भेरुण्डा योगिनी वेदान्तेश्वर महादेव उत्पन्न भए शिवशक्ति स्वरूपले रहे त्यस मोक्षभूमिमा कमलादि अनेक पुष्पाएर मिठो सुगन्ध फिजाई तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन् फुलहरूले पूजा कालमा प्रशस्त हौ भनी मागे ईश्वरीले तथा भनी वरदान दिन, फेरि महालक्षीपुरमा गएर बायाँ करङ पतन भयो महालक्ष्मीपुर पीठ कमलाक्षी देवी दिगम्बरा योगिनी त्रिक्टेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस सिद्धि भूमिमा अनिमादि अष्टि आएर योग तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माघ भनिन् अष्टसिद्धिले अमर हौ भनी वरदान मागे ईश्वरीले तथा भनी वरदान दिन। फेरि उद्यानमा पुग्दा कण्ड्याउलो पतन भयो उद्यान पीठ त्रिपुर सुन्दरी देवी सुशंको दरा योगिनी भैरवेश्वर महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा मेघ आएर मान पूजा गरे तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन् मेघले समस्त संसारलाई जलदान गरी उद्धार गर्न सकौँ भनी मागे ईश्वरीले तथा भनी वरदान दिइन् फेरि छाया क्षत्रमा पुगेर शेष रहेका सबै अग् पतन री देवीको महादेव उत्पन्न भए शिव स्वरूपले रहे त्यस पुण्य भूमिमा अष्टभै आएर नाना उपचारले पूजा गरी तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन् अष्टभरवले मातृका गणको अधिपति हुँ भनी वरदान मागे ईश्वरीले तथा भनी वरदान दिइन् यास्ति मुनि त्यस्तै किसिमले जुन जुन स्थानमा सतीदेवीको अङ्ग पतन भयो त्यहाँ एक एक पीठ र स्वयंको लिङ्ग उत्पन्न हुँदै गयो समस्त पीठको संख्या साढे सात करोड छ त्यसमध्ये पचास पीठको मात्र दर्शन गरे पनि अवश्य मुक्ति प्राप्त हुन्छ मनुष्य जन्म पाएर ती पचास पीठमा एक पीठको पनि दर्शन गर्न सकेन भने त्यसले जन्म लिएको व्यर्थ हुन्छ भने स्वयं ब्रह्माजीले आज्ञा भएको छ यति श्री स्कन्दपुराण केदारखण्डे माघ महात्मे कुमार अगस्त सम्वाधे श्री स्वस्तानी परमेश्वरीय वर्धकथायाम अङ्ग पतनमा पीठोत्पत्ति वर्ण नाम दशमो अध्याय